नमस्कार प्रोग्राम हार्दिक स्वागत हमाल उप उप भइसकेका लागि रेडियो पुराउन श्रोतासम्म पुर्याउनको लागि प्राविधिक कक्षीमा रहेर विष्णुजीले सहयोग गरिरहनु भएको छ र प्रोग्राम रेगुलर आउने गर्दछ रेडियो अर्पण एक सय चार थप्लो पाँच समसबाट बिहानलाई एघार बजेको अर्पण खबरहरूलाई कतै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ अनि प्रोग्राम जसप हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुने गर्छौँ र आज पनि उपस्थित भइसकेका छौँ तपाईँकै प्रतिभाहरू लिनको लागि तपाईँको प्रतिभालाई हामी लिनेछौँ सम्मान गर्नेछौँ कदर गर्नेछौँ तपाईँमा भएको प्रतिभा देखाउन सक्नुहुन्छ होइन प्रस्तुत गर्न सक्नुहुन्छ रेडियो अर्पण एक सय चार नियमित प्रोग्राम जसपर एमसैमा तपाईँ आउन सक्नुहुन्छ त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छपना पाँच तिस साठी तिन सय बत्तीस र सुन्ना छपना पाँच त्रिस साठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ डायल गर्थे गर्नुहोला आउँदै गर्नुहोला र अहिले भने कार्यक्रमको शुरूआत गर्न चाहन्छौ मिठो सांगीतिक ट्रोलै हुँदै कोही ती यति राम्री कि मनै कन्ट्रोलै हुँदै कोही तय यति राम्रिकी मै किन सोले हुँदैन आ मलाई मनै कन्ट्रोल हुँदैन साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जसफर इन्जोयको यो एपिसोडमा जस जसफर इन्चोईको एपिसोड जो, सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच सुन विकाहसँगै टन डनपीबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस फर एनसीमा र जस फर एनसीमा हामी जस्ट रमाइलो कुराकानी गर्ने गर्दछौँ कहिले काहीँ कहिले भने हामी श्रोताहरूको प्रतिभालाई लिने गर्दछौँ र कहिले काहीँ समस्या विषयवस्तुमा रहेर हामी कुरा गर्नेछौँ होइन त आज भने हामी तपाईँकै प्रतिभाहरू तपाईँकै गजल मुक्त तपाईँसँग जे छ त्यो हामीलाई सुनाउन सक्नुहुन्छ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच तिर्सठी तिन र शून्य छपन्न पाँच र तपाईँलाई मिठा मिठा साङ्गीतिक आवाजहरू बजाएर थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ तपाईँको त्यो प्रतिभालाई दिव। लिनेछौँ होइन प्रतिभा देखाउन सक्नुहुन्छ प्रस्तुत गर्न सक्नुहुन्छ प्रोग्रामको त्यो प्रतिभालाई हामी सम्मान कदर गर्नेछौँ र यति बेला भने फेरि एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर हाम्रो विष्णुजीले सहारा गर्नुभएको छ र हाम्रो विष्णुजीको रोचाइमा बच्ने गर्दछन् गर्ने गर्दछन् त्यसो त प्रोग्राम जस्ट फर एम त निकै नै रमाइला समर आवाजहरू बचाउने गर्नुहुन्छ हाम्रो विष्णुजीले विष्णुजीको रोचाइमा निकै नै राम्रा गीतहरू पर्ने गर्दछ र यति बेला भने एउटा फेरि साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर हाम्रो विष्णुजीले सहारा गर्नुभएको छ र अहिले भने सही साङ्गीतिक आवाजलाई जोड्छौं एक सौ सात अपडो पांच मेगा हर्ज यो एकैछिनको व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्टर इन्जेकको यो एपिसोडमा सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगासँगै टनलाइनसुकीको नाममा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम एनसोई र हरेक दिन आउने गर्दछ त्यसो त प्रोग्राम जस्ट फर एनसोई र आजको यो बुधबारको व्यवसायमा पनि तपाईँलाई साथ दिनको लागि हामी दुवै उपस्थित भइसकेका छौँ र अब मैले कार्यक्रम जस्ट फर एनसोईको पनि अन्त्यतिर आइसकेका छौँ होइन त दिवस र प्रोग्रामबाट चुटनी पर्ने बेला भइसकेको छ मिठा मिठा साङ्गीतिक आवाजहरू कार्यक्रममा फस्केर हामीलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस त गऱ्यौँ र टेलिफोन सम्पर्कमा तपाईँहरू पनि आउनुभयो तर पनि हामी कहीँ सम्पर्क भने लिन सकेनौँ त्यसको लागि निकै नै दुःख लागेको छ भोलिको अर्को बसाइमा तपाईँ हाम्रो भेट पक्कै पनि हुने सा सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ सा। र हाम्रो आवाज तपाईँको रेडियो अर्थात् श्रोता समक्ष पुर्याउनको लागि प्रविधि कक्षमा रहेर सहयोग गर्ने मित्र विष्णुजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आजको यो प्रोग्राम जस्टबाट एनसीबाट म दिवस मगर अनि म सुजिता हमाल एकै साथ बिदा हुन्छु नमस्कार दाहुदै एस्पालित honmai dinai aathau khaita malai jhumke phulaki khaita malai jhum